रेडियो उनासे दशमल चारमै गज काठमाडौँ र थाहा सञ्चार नेटवर्कका विभिन्न पार्टनर स्टेशन मार्फत हामीलाई सुनिरहनुभएका प्रिय श्रोताहरूलाई सुन्नेलाई सुनको मालाको नयाँ अङ्कमा हार्दिक स्वागत छ कार्यक्रममा हामीले युग पाठकले लेख्नु भएको उपन्यास उर्गेनको घोडा सुनाइरहेका छौं उर्गेनको घोडा माओवादी जनयुद्धलाई आधार बनाएर लेखिएका सीमित कृतिहरूमध्येको एक हो र यो उपन्यासले द्वन्दकालकै कथा भन्छ उर्गेनको घोडा छापामार महेन्दोको कथा हो गर्भवती मेहेन्दो आफ्नो शारीरिक अवस्थाकै कारण जनयुद्ध छोडेर घर फर्किन विवश भएकी छे महेन्दो र उसकी साथी पल्लवी विभिन्न सेल्टर हुँदै सुरक्षित स्थानतर्फ हिँडिरहेका छन् उपन्यासमा वर्णित उनीहरूको यो रोचक यात्रा वृत्तान्त एउटा पत्रिकामा छापिएको छ धारावाहिक रूपमा छापिएको उक्त उपन्यासले मेहन्दोको वर्तमान मात्र नभई विगत पनि खोतल छ लाल पाइलो नामक पत्रिकाका विभिन्न अंकहरू फरक फरक व्यक्तिहरूले पढिरहेका छन् कहिले साहित्यकार मौसमका श्रीमान श्रीमतीले त कहिले प्रहरी जवान दलसिंह तामाङले अघिल्लो अंकमा तामाङ जातिको इतिहास र विकासक्रमबारे रूपचन्द्रले मेहेन्दोको बाबु फुर्बालाई कसरी घचघच्याएका थिए भन्ने प्रसंग सुनाएका थियौं आजको अंकमा पनि फुर्बाको चिन्तन श्रृंखला जारी रहनेछ हामी आशा गर्छौ यो उपन्यास र हाम्रो प्रस्तुति यहाँका लागि चखलाग्दो हुनेछ सुन्नेलाई सुनकोमालामा प्रस्तुत छ उपन्यास उर्गेनको घोडाको पाँचौं अङ्क एक दिन एउटा गोरा विदेशीसँगै सहरिया छाँटको तामाङ युवक इचोङ आइपुग्यो इचोङको जान्ने सुन्ने भनेकै फुर्बा भएकोले सबैले उनीहरूलाई फुर्बाकै दैलो देखाइदिए उनीहरू फुर्बाको घर आइपुग्दा ऊ करेसाबारीमा खनिराखेको थियो फुर्वा तामाङ राङ्नु हिँड्ना अर्थात् फुर्वा तामाङ तपाईँ नै हो भनेर आगन्तुक सहरिया युवकले तामाङ भाषामै सोध्यो फुर्बा आशी मुन्याम हो किन होला भन्दै उनीहरूतिर फर्कियो गोराले उनीहरूको तामाङ भाषाको प्रश्नोत्तर पक्के बुझेको थिएन तर उसले लासो भनेर अभिवादन गर्यो र मुस्कुरा र फुर्बालाई रह्यो. हजुर म पासाङ गोले हुँ उहाँ चाहिँ विदेशबाट तामाङको इतिहास खोजबिन गर्न भनेर नेपाल आउनु भएको हामी याम्बु वरिपरिका तामाङ गाउँहरू घुम्दै घुम्दै ए अहिले त इचोङ नै आइपुग्यौँ अब तपाईँले यहाँका तामा गान्बाहरूसँग भेटाउन सहयोग गर्नु पर्यो हेर्नुहोस् यतैतिर कुनै डाँडामा पुरानो दरबारको भग्नावशेष पनि छ भनेर सुनेको छौँ त्यहाँसम्म पनि हामीलाई पुर्याइदिनु पर्यो हजुरले पासाङले ढिलो नगरिकन सबै कुरा बतायो यता पासाङको कुरा सुनेर पूर्वाको हृदयमा बिजुली चम्कियो आकाश गडगडायो गर र पानीका थोपा टप्कन थाले उसलाई कुनै अद्भुत चीज फेला परेछ लाग्यो उसको गालामा परेको गहिरो घाउको खतसमेत चमकिलो भएर आयो पासाङले त्यो चमकलाई स्वीकृति सम्झियो र गोरालाई टाउको हल्लाएर काम भनेको सङ्केत गर्यो गोराले फेरि शिर न्युर्याएर लासो भन्यो फुर्बाले पनि टाउको झुकाएर लासो फर्कायो अब गाउँमा आएको पाहुनालाई सहयोग गर्न के को गाह्रो हाल्यो फुर्बाले भन्यो तत्कालै उसले सोध्यो पनि अनि तामाङहरूको इतिहास खोज्न हिँड्नु भएको रहेछ कति फेला पर्यो त फुर्बा करैसाबाट कालो उक्लिएर आँगनमा पुग्यो र उनीहरू पिँढीमा बसे अब याम्बु वरिपरि तामाङहरूको बाक्लो बस्ती छ तर चाहिँ सबै भिडपहरामा हेर्नुहोस् अब उहाँसँग हिँड्दा हिँड्दै मैले पनि सिकेका कुराहरू चाहिँ कापीमा टिपेको छु तामाङ जाति धेरै पहिले सभ्य जाति रहेछ धेरै चिजको विकास गरेको रहेछ तामाङहरूको देश पनि रहेछ तर पछि चाहिँ सबै गुमाएपछि अनुकन्टार भीरपाखामा पुगेछन् उनीहरू लडाकु थिए धनुद्यामा पोख्त थिए धातु पत्ता लगाएर तरबार बनाएका थिए खेतीपाती र व्यापारको विकास गरेका थिए अल्लोको रेसाबाट लुगा बनाउने सिप थियो सबै थोक राम्रो थियो तर खसहरूसँगको लडाईँमा हारेपछि उनीहरू बुख्याचाले धपाएको काग जस्तो भाग्न थाले र भाग्दा भाग्दै सभ्यता सब संस्कृति सबै गुमाउँदै गए हाम्रो पुर्खाको इतिहास पनि लेखिएन लेख्ने कोही हुँदै त भएन पासाङले तामाङ भाषामा यी कुराहरू बयान गरेको थियो फुर्बा अवाग भएर सुनिरहेको थियो गोराले टाउको हल्लाएर सुन्दै सिगार सल्कायो र मग्न भएर नाकले धुवा फाल्न थाल्यो अनि तामाङलाई गे मबा हिँड्न फुर्बाको मङ्गोलियन आँखामा विस्मय भरिएको थियो जो सोधिरहेको थियो कि तामाङका राजा पनि थिए तामाङलाई ताम्सालिङ म तामाङको आदिभूमि ताम्सालिङहरू थिए तामाङहरूको कविला राज्य थियो अझै पनि केही तामाङ राजदरबारको भग्नावशेष भेटिन्छ घिसिङ राजाको दरबार त इचुङकै नजिकै छ अरे त्यही खोज्न त हामी यहाँको पासाङले भन्यो खुरवाको जिज्ञासा पासाङलाई खुब स्वादिलो भइरहेको थियो धेरै कुरा जानेको अनुभूतिले उसलाई बेला बेला उत्तेजित पार्थ्यो तर उसले यस्तो जिज्ञासु श्रोता पहिले कहिल्यै भेट्टाएको थिएन गोरासँग हिँड्दा हिँड्दै उसले ताम्सालिङ राज्यहरूको इतिहास लिपिबद्ध गरिसकेको थियो उसले सुटुक्क तामाङ भाषामा पाइए जति कुरा लेख्ने पनि गरेको थियो किनभने गोरा आफ्नो अनुसन्धान अरूले टिपेको मन पराउँदैनथ्यो उसले डायरी लेखेको भनेर ढाटेको थियो तामाङ केटोले कुनै चलाखी गर्ला भन्ने विश्वास पनि गोरालाई थिएन तामाङ जातिको मानव विकासको अनुसन्धान गर्ने क्रममा उसलाई तामाङहरूको सोझोपनले सबैभन्दा धेरै प्रभाव पारेको थियो खुरब को परिवार में एक प्रकार को रौना खाओ मेहेन्दू गोरा चकलेट चुस्ते उसको कईलो दारी आश्चर्यपूर्वक हे थी उसको भाई उन्हींक ललिपप हाथ में ली घुमे थी ऊपरी आजकल स्कूल जाना ऐसे खुरब काटी स्कूल जाना ऐसे इचोंग अरु का अरुण केटाकेटी स्कूल जान मेहन्दुले प्राथमिक विद्यालयका वटा कक्षा पार गरिसकेकी थिए र डेढ घण्टाको बाटोमा पर्ने माध्यमिक विद्यालय जाँदा उसको भुइँमा खुट्टा हुँदैनथ्यो उसको श्यामा पिन् अर्थात् गुन्युचोलो अघिल्लो महिनामा भइसकेको थियो किशोरी लक्षणले उसको हिँडाइमा लचक आँखामा गोप्य इसारा र गालामा लज्जाको लालीमा थपेको थियो उन्नत हुन थालेको आफ्नो छातीमा पटक पटक हेर्न मन लाग्ने उमेरको मंगले उसलाई कायल पार्ने गर्थ्यो श्यामा पिनमा हुने घरेलु समारोहको दिन ऊ रङ्गी चङ्गी लुगा लाएर सेतो नैनसुतको पटुका कम्बरमा बाँधेर सानी दुलही जस्तै देखिएकी निधारमा आमा बाबाले आशीर्वादको टिको सपकको पछाडि कोरेर चुल्ठो भाटिएको कपाल र आँखामा बैंस फुट्न फुट्न लागेको रहस्यमाताले उसको सुन्दरता अझ उजिल्याएको थियो तमाम युवती भाग भिन्न ढंगले मेहंदो हकी थी फूर्बा जस्तिष्क में नया झाल खुले अनुभव करते नई पटक मेहंदो झाल बिल्कुल अनुठो संसार हेथी उसके फूर्बा को पीड़ा उत्तेजना अहस्यमय खोज बेकुलशोरी उमेर का तरंग ने जिस गुरुत्व को प्रभाव उत्पन्न करथ्यो लगभग तेने गुरुत्व को प्रभाव उसको हृदय में आवा का हरेक नया कुछ फुर्वा पनि प्रत्येक पटक आफूले महसुस गरेको नयाँ कुराको उत्तेजना झुप्रोमा भूकम्पको कम्पन पैदा गर्दै सुनाउँथ्यो साँझ पख फुर्बाले पाहुनालाई कोर छ्याङ टक्राएर सत्कार गर्यो गुन्द्रुक साँधेको अझार सागको तरकारी र ढेँडो पस्किएर उसके श्रीमतीले ल्याए उनीहरू परालले बुनेको चकटीमा बसेका थिए गोराले बासाङलाई बेला बेला फोटो खिच्न पनि अराउँथ्यो चकटीबाट ऊ पटक पटक फोटो खिच्न उठ्थ्यो मेहन्दोर उसको पाइ नयाँ मान्छेको चर्तीकला हेरेर छक्का परेका थिए लासो फ्याफुल्ला भन्दै उसकी श्रीमतीले खानाको थाल राखिदिँदै तामाङ लयमा पाहुनालाई स्वागत गरी गोराले खुशी हुँदै दुई हात जोडेर अभिवादन फर्कायो इतिहास खोज्न आएको गोरालाई हेर्दा फुर्बाको मनमा कता कता ईर्ष्या जस्तो भाव पलाएको थियो उन नजिकै बसेर उनीहरूले खाएको हेरिरहेको थियो ढिँडोको डल्लो गुन्द्रुकको अचारसँग निल्न गोराले सिकिसकेको रहेछ उसले ढिँडो निलेको हेर्दा हेर्दै फुर्बाले सोच्यो कुन मुलुकको मान्छे होला यो तामाङ इतिहास खोज्दै हिँडेको छ कसैले माटो मुनि गाडी दियो अब यो खोथल्न हिँडेको छ संसारमा विचित्रका मान्छेहरू पनि हुँदा रहेछन् सत्र दिन ताम्बा गान् लामा र बोन्बोहरूसँग फेर्दै उनीहरू हिँडे पासाङ दोभासे थियो गोरा अङ्ग्रेजीमा प्रश्न सोध्थ्यो पासाङ त्यसलाई तामाङ भाषामा उल्था गर्थ्यो फुर्बा पनि बेला बेला प्रश्न सोध्ने हिम्ममा जुटाउँथ्यो फुर्बाको रुचि देख्दा गोरा पनि बेला, बेला, बेला चकित हुन्थ्यो र कलम रोकेर उसलाई ट्वाललाई हेर्थ्यो अठारौँ दिन उनीहरू घिसिङ राजदरबारको भग्नावशेष भएको डाँडोमा पुगे लेकाली डाँडो थियो केही अड्बाङ्गे रुखहरू थिए भत्किएर समाप्त प्रायः भएको दरबारका एक डेढ हात अग्ला पर्खालमा प्राचीन कलात्मक ढुङ्गा र इटा देखिन्थे प्रायः फुटेका र फत्किएका घिसिङ गाउँका ताम्बाले यहाँ दरबार थियो भनेका थिए अन्यथा त्यो दरबारको भग्नावशेष थियो वा अरू केहीको भनेर छुट्याउन कठिन थियो भगनावशेषका धेरैजसो भाग ठुल्ठूला रुखका जरा र झाडीले लुकाएका थिए गोराले निर्देश जारी गर्यो पासाङ र फुर्बाले झाडी फाँडे अक्षर व कई चिन्ह ढुंगा ईट्ठा भेटी गोरा पर्थ्य ऊ ते फोटो खींचो अलग अलग चिन्ह लगाऊ में के छिटी उ गोरा को अगिलतीर काम को लगाईदे पांग उ काम में लगो फूर्बा भुर्सदी पारा ने यत्रतत्र घुम थालियो कहस्य पो निस्कने अभ्यक्त तिर्सना उसको हृदय टमाटम तम भाई रहिए भागना भगनावशेष अग्लो डाँडाको टुप्पोमा थियो ऊ दरबारको पछिल्लोतिरको भाग जस्तो लाग्ने ठाउँमा पुग्यो गोरा र पासाङ अझै इट्टाढुङ्गाको थुप्रोमै व्यस्त देखिन्थे त्यहाँबाट सिधैदेखि नै अर्को डाँडोमा बसेको बस्ती इचौँ थियो उसले चिनी हाल्यो त्यसैतिरबाट बाक्लो कुहिरो उड्दै आयो र ऊसहित भग्नावशेषलाई झपक्कै छोप्यो कोहिरोले बोकेको ओसको गन्ध उसलाई फरक महसुस भयो शरीरभरि काँडा उम्रेको अनुभूतिमा पनि भग्नावशेषको कुनै रहस्यमय चिज मिसिएको थियो आफू भग्नावशेषमा उभिएको चेतना अत्यन्तै बाक्लो भयो र फुर्वालाई रिङ्टा लाग्न थाल्यो थक्क भुइँमा बस्यो रुखको फेद रहेछ दुख्यो उसलाई तर त्यो दुखाइ तत्कालै पिलाइहाल्यो उसलाई चारैतिर सेतो घोडा हिँड हिँडाएर दौडिरहे लाग्न थाल्यो नेपथ्यबाट घोडा हिँड हिँडाएको र दौडिएको उग्र स्वर आइरहेको थियो कुहिरो अझै दौडिरहेकै थियो कुहिरोको बाक्लोपनामा उसले हजारौँ सेता घोडाहरू देख्यो फुर्वा दि स्वप्न भन्दा पनि गहिरो अर्धनिन्द्रबाट बिम्सियो थकाइले लस्त भएको थियो निधारमा टलपलाएका पसिनाका थोपा अब चिसा भइसकेका थिए गोरा र पासाङ काम सकेर गए फुर्बा जवानी फिर्ता भए चाहिँ फुरुङ्ग भइरहेको थियो उस जीवन को नया पहलू भेटे जो लगे मान्छेलाई जवान बनाद रहे ज्ञान पुनर्जन्म जस्तु रहे हो रूपचन एकदम ठीक भे पुस्की श्रीमती किटको कालो कराईमा ढेँडो ओढाल्न लागेकी थिए आगोको लपका कालो कराहीको पिँडमा ठोकिएर कुनाबाट बाहिर च्याउँदै थियो दाउरा चिसो थियो क्यारे चट्किँदै धुवा औकालिरहेको थियो ऊ अँगेनाके छेउमा पराली पिर्कामा बसेर श्रीमतीलाई कुरा सुनाउँदै थियो निकै आतुर निकै सम्वेदित र निकै उद्वेलित थियो फुर्बाको प्रस्तुति तामाङको पुर्खा हिमालबाट झरेको रहेछ घोडा बाल हिमालको हिउँ जस्तो सेतो नसेतो घोडा हुन्थ्यो होला उनीहरूसँग अब उहिले उहिले याम्बुमा खेतीपाती गरेर बसेको रहेछ याम्बुमा लडाइँ हारेपछि भागेर वरिपरिको पहाडमा सरेको रहेछ यो धुर्त खसहरूले खेलाउँदा खेलाउँदा सबै ताम्सलिङ देशहरू हारेर सकेछन् र भाग्दा भाग्दै अग्लो अग्लो भिर पहराले छेकिने ठाउँमा लुकेर बस्न थालेछन् त्यहाँ पनि छोडेन राजाको साथले राणा शासनमा पनि तामाङलाई तिचोमिचो गरेछन् भोटे भनेर हेप्ने कानुन बनाएर अलि अलि राम्रो खेतबारी भयो कि बिरदवाललाई हुकुम पर माङ्गी गरिदिन्थ्यो गुम्बाको राम्रो राम्रो जग्गा त खोसेर लिएछन् तामाङहरू आदिभूमि ताम्सलिङ सबै गुमाएर अहिले भरिया पिपाको जिन्दगी बाँचेर बसे अनि हाम्रो जिन्दगी के राम्रो हुन्थ्यो खुर्बाको कुरा सुनेर पुस्की श्रीमती छक्का परी ढिँडो उडाल्न छोडेर उसैलाई हेर्न थाले एउटा हात कराईको बीटमा र अर्को हात ढिँडो उडाल्ने काठको दाविमै थिए तर उसको काम भने रोकिएको थियो मेहन्दु पनि अब कुरा बुझ्ने भइसकेकी थिए ऊ धुवाले पिरो भएको आँखा मेच्दै थिएको कुरा ध्यानले सुन्दैथ फुर्बाकी श्रीमतीले फेरि दाविडोमा गाडी र फानी खाइ के भोटेजात अब बुद्धिको भोटे कुरा के बुझ्छ त्यसो भनेर कहाँ हुन्छ अब बुझ्नुपर्छ हामी किन हाम्रो जात पिछोडिएको थाहा जा पाउनुपर्छ हामीले अगेनाबाट धुवाको मुस्लो निस्किरहेको थियो बाक्लो धुवाको कोइरी मण्डलभित्र उसका आँसुले भरिएका मंगोलियन आँखाले सेतो घोडाको फौज देख्यो नेपथ्यबाट हजारौं घोडाको टाप बजेको मधुरो ध्वनि गुन्जिरहेको थियो मधुरो स्मृतिको छालमा ढल्पलाइरहने त्यो छायालाई उसले भव्य मूर्तिमा उतारी छाड्यो पूर्णिमाको जुनेली कति बेला साटिसकेछ सूर्यदयका कोपिला किरण नवजात मूर्तिमा परेका रहेछन् बडो सुन्दर मूर्ति थियो अनुहारको भावरेखा समेत खोपिएको प्रदीप्त मूर्ति हातले चिउँडो अड्याएर पहरोको डिलमा बसेको अदमैसे चेहरा लामो लट्टादार कपाल चुस्स बोकेदारी मृत्युको गहिरो झलक खुलेको मंगोलियन चेम्सा आँखा पातालो क्वालिटी ओट अनि अलिकति थकानको रेखा कोरिएको निधार पत्थरभित्रबाट उसले भावपूर्ण भङ्गेमा सहितको मूर्ति निकालेको थियो मानव पोखरीभित्रबाट रहस्यमय माछु निकालेको होस् सोनाम मूर्तिलाई हेरेर ट्वाललाई पर्यो यो मूर्ति उसको हृदयमा गढेर बसेको कुनै खेल जस्तो थियो निखाल्यो तैपनि रगत बग्न रोकिएको थिएन मूर्तिको अनुहारमा खेलिरहेको मृत्युको गहिरो छायाँ उसको थकित अनुहारमा पनि उत्रन खोजेको थियो ऊ स्मृतिको त्यो संसारमा पुग्न सकेको थिएन जहाँबाट तैरिँदै तैरिँदै त्यो मूर्ति उसको मनको सबैभन्दा संवेदनशील तहमा टेक्न आइपुगेको थियो मानव नशालु गाजाको भव्य तालमा उसले ठुलो पत्थरबाट लाखौँ अनावश्यक चोइटा उप्काएको थियो उसको मनमा भयानक भूकम्पका कयौँ धक्का आए र गए पनि धरती कम्पायमान भयो फूलहरू हाँगाबाट खसे सुके र पत्कर भए रूखहरू घरल्याम गोर्लुम ढले भवनहरू चकनाचुर भए सहर खण्डहरू भयो गाउँहरू पुर्याएर त्यहाँ नयाँ बिरुवा पलाउन लागेऊ ट्वल्ल ला परेर हेरेको हेरै छ तर मूर्तिमा उसैले उतारेको मानिसको परिचय भने खुल्नै सकेन एक दु तीन सात दिन बीते मन को भुईचालो शांत भो नूर्ति बरू गांव भरी हल्ला फिजी मूर्ति को भव्यता प्रचा गांव में व्यक्त भाव के सोनाम पुर्खा को प्रतात्मा पकड़ियो को डरलाम को आगन में उभवह रहस्य हे आउने को संख्या बढ़ते जान थाल तरह सोनाम को तपस्या सोनामको जीवनको यो मोड थियो यस्तो मोड जहाँबाट उसको जीवनी सम्झिन मानिस बाध्य एक, -एक के छोड़ाउन गाउँलेलाई अकस्मात जाँगर चलेको थियो ती सबै चिजहरू महत्वपूर्ण भएका थिए जो आजसम्म महत्वहिन भएर छरिएका थिए गोठालोमा सुसेलो हालेर मायाप्रीति लाउनुमा सोनामलाई दिलचस्पी किन भएन कसैलाई थाहा थिएन जात्राको मादक कोको होलामा पनि उसको मन जाँदैनथ्यो बरु काठ पाल पारेर मुरली बनाउन पहरा खोपेर आकृति निकाल्न र एक्लै जंगलमा लुकेर गीतका भाका बनाउन पो उसलाई झाँगर चल्दथ्यो गाउँमा कला छलफलको विषय नै थिएन खोज अनुसन्धानको प्रसङ्ग थिएन लेखपठको विषय थिएन तर कला जीवनसँग घोलिएको हुन्थ्यो थी। ठिक त्यसरी नै जसरी भुइँ काफलको जल, जल रातो गेडोमा रङ घोलिएको हुन्थ्यो सोनामले गोठालो खोरिया अनि पहाडको क्षतिमा झोकरातको झुपडीमा जीवन बितायो उसलाई अग्लो पहरोसँग डर थिएन तर सहर बजार सम्म परेको बेसी र खेतसँग भने डराउँथ्यो तरबार बन्दुक र कुटिलताले सुसज्जित शासकहरूको कैयौँ झुण्डले दपेटेर ऊ जस्ता तामाङलाई अग्ला अग्ला फेर पहरासम्म पुर्याएका थिए पुर्खाको अनुभवले भन्थ्यो यावेङ खोला तरेर पारी नजानु त्यो खोलाको पानी नखानु कुटिल शासक र उसका भाइ भारदारबाट टाड़े बस्नु खोरिया फाँड्न पछि ढाँट्नु तर राजकातको छायाबाट परे बस्नु सोनामको कलाकारिता पनि भेर बहरै प्रस्फोटन भयो त्यतै हुर्कियो र त्यतै समाप्त भयो तर उसले बनाएको ढुङ्गाको त्यो मूर्ति कहिले मरेन उसको मृत्यु पश्चात पनि अनुकन्टार भीरको काखमा अझैसम्म छँदैछ पैँतिस नाग्दा ननाग्दै सोनामलाई बुढेउलीले छोयो चालिस काट्दा नकाट्दै मेहने भन्न थाले केटाकेटीले र 45 पुग्दा नपुग्दै भिरबाट लडेर उसको मृत्यु भयो उसका सपनाहरूले कहिले नजिकेको अग्लो भेर नागेर पर जाने हिम्मत गरेनन् किनभने पूर्वजले याविङ खोलामा निरन्तर बगिरहेको पुर्खाको रगत नागेर जाँदा अनिष्ट हुने प्रत्येक ताम गांव का निम्पति नजीक न कुने यापेंग खोला सके खोला नाग्दन थे परदेश जाने बसई सर्ने तल तल झर्ने राखने हिम्मत करे शासक रारदार रा मुखिया जमीनदार दुख दिएेद् उहरा में पुरैसे उर्वर जमीन खेत रसार अब्बल बारी लुटेरे उद ख्य र जमिन्दारको प्रमाण दिन्थे ताम्बाहरू सुनाउँथे भिर पहरामा खुशी-खुशी जीवन बाँच्न उनीहरूले छिट्टै सके र त्यस्तै चलन चलाए यिनै पिता पुर्खाको कुराहरू सुनेर होला सोनाम कहिले सहर पसेन कहिले सहर हेर्ने लालसा पनि पालेन सहर नपुग्दा गुनासो पनि गरेन देशमा केही परिवर्तन आएको रहेछ भन्ने अनुभूति उसलाई त्यति बेला भयो जब ठिटाठिटीहरू शहर बजार काम खोज्न जान थाले अन्यथा दरबारमा ढोके बैठके हुक्के जागिर खान गएका तामाङहरू याम्बुको छेउछाउका पहाडतिरै बसाइ सरेका सिंहदरबार बनाउन गएकाहरू उतै मरेका कोही उतै हराएका मोटर बोक्न गएकाहरू मोहर पैसा बोकेर आएका कोइला खन्न गएकाहरू कहिल्यै नफर्केका कहानी सोनामले सुनेको थियो सोनाम बेजोड कलाकार थियो भन्ने कुरो जब एनजिओवालाहरूले थाहा पाए उसको खल्तीमा दाम पैसा पर्न थाल्यो एनजिओवाला गाउँ छिरेपछि गाउँको माहौल बदलिएको थियो पहिलोपटक सुकिला मान्छे झोला बोकेर गाउँ आइपुग्दा सरकारी मान्छे हुन् भनेर गाउँलेहरू डराएका थिए गाउँलेहरू नजिकै नपरेपछि एनजिओवालाहरूले अर्को गाउँबाट एउटा ता तामाङ ठिटो खोजेर ल्याए जो सहरको मुख देखेको र दुई चार अक्षर बढेको पनि थियो ठिटोले तामाङ भाषा स्वादसँग प्रयोग गर्यो र गाउँलेलाई उनीहरूको छेउमा पुर्यायो, अत्तरको बास्ना बोकेर कन्दै पहाड़ चढ्ने ती सुकिला वालाले छिट्टै गाउँमा प्रभाव जमाए र पानीको धारा गाउँमै ल्याइपुर्याउने अभियानमा गाउँलेलाई लामबद्ध पारे सोनामले उनीहरूप्रति कहिले चासो राखेन मुसुक्क मुस्कुरा र निर्दोष र छलकपत विहीन लासो मात्र गर्यो तर उनीहरूमध्ये कसैले छिट्टै के पत्ता लगायो भने गाउँको सबैभन्दा अग्लो टाकुराको झोपडीमा बस्ने कुनै मान्छे मूर्ति बनाउन खप्पिस छ कलाको व्यापारिक मूल्य राम्रैसँग थाहा पाएको त्यो व्यक्ति सुलुत्त परेको अग्लो गोरो खैलाग्दो र निकै उज्यालो थियो ऊ एकदिन पसिना चुहाउँदै स्यास्याएर फ्याँफ्याँ गर्दै उकालो चढ्यो र सोनामको झोपडी अघिल्तिर टुप्लुक्क आइपुग्यो सुरिलो धुन भरिएका काठका मुरली किसिम किसिमका आकृति कुन्दिएका चट्टानका मूर्ति फेला ऊ दङदास भयो र भन्यो सोनामलाई कि दाई तपाईँ त ठुलो कलाकार हुनुहुँदो रहेछ NGO वाला भन्दा पहिले गाउँ छिरेका रूपचन्द विष्टले पनि ठीक यस्तै प्रतिक्रिया दिएका थिए र पहरोको भित्तोमा थाहा कुन्न लगाएका थिए त्यति बेला उसले कलाको थोरैतिर पारिश्रमिक पनि पाएको थियो तथापि रूपचन्दको इरादा एनजिओवालाको इरादाभन्दा बिल्कुल भिन्न र आत्मीय थियो सुकिलो एनजिओवालाले त ढिलो नगरी मूर्ति खरिद गर्ने प्रस्ताव राख्यो उसले थाहा पाएन त्यो प्रस्तावमा अन्तर्निहित अर्थ के थियो तर हृदयका भावलाई ढुङ्गा कोतरेर प्रकट गर्ने सोनामले उसको प्रस्ताव यसकारण स्वीकार गर्यो कि त्यो प्रस्तावभित्र पैसाको सुगन्ध मिसिएको थियो गाउँकै ठिटोलाई भरिया बनाएर उसले मूर्ति लैजान थाल्यो र हरेक मूर्तिका उसले चिताउँदै नचिताएको पैसा पनि दिन थाल्यो यसरी छिट्टै सोनामले निकै अर्डर पाउन थाल्यो फोटोहरू पाउन थाल्यो जसलाई हेरेर उसले मूर्तिमा फोटोको मान्छे उतार्नु पर्थ्यो तर उसलाई कहिले थाहा भएन ती मूर्ति सहरको कुन कुनामा ठढाइन्थ्यो र मूर्तिमा कुदिएका अनुहार कुन ख्याति प्राप्त मान्छेका हुन्थे उसका छोराछोरी स्कुल जान थाले उसको घरमा राम्रा भाँडाकुँडा र रा त्यस्ता चीजबीज आइपुगे जसबारे उसले कहिले थाहा भएन गोठालो जान छोडेर ऊ मूर्तिहरू कुद्न थाल्यो बाँकी जे जे परिवर्तन उसको घरमा भित्रेका थिए ती सबै उसको जेठो छोरोमा भित्रेको थियो सोनामको जेठो छोरो स्कुल पढ्न थालेको थियो बेला बेला सहर पनि जान्थ्यो र सोनामले बनाएका मूर्ति सहरमा कसरी सजाएर ठड्याइएका छन् भन्ने खबर ल्याइरहन्थ्यो एसएलसी पास गरेपछि उसले सहरमै गएर पढ्ने इच्छा व्यक्त गर्यो सोनामले कहिले उसको इच्छा पूरा गर्ने वा बारे विचार गरेन तर जे भइरहेको थियो त्यसबारे पनि कुनै स्पष्ट धारणा बनाएन तैपनि उसलाई के थाहा थियो भने सहर जान सक्ने भएपछि उसको छोरो चलाख भएको छ र गरिखान सक्ने भएको छ सोनामलाई त्यसपछि पनि कुनै प्रतिक्रिया सुझिरहेको थिएन जब उसले पायो कि आँखाका साथीहरूसम्म उक्लन थालेका थिए उसको छोरोले पटक पटक तामाङ जातिको गुमेको इज्जत फिर्ता ल्याउने कुरा गरेको थियो फुर्वा जस्तो बुजकी कुरा गर्थ्यो उसको छोरो सोनामलाई ताजु पनि लाग्थ्यो क्रान्तिमा लागेपछि उसको छोरो के बन्थ्यो भन्ने बारेमा सोनामले कहिले सोचेन तर पुर्खाले हारेका लडाईहरू र पुस्तौं पुस्ता उसले पाएको गोता र हन्डर अनि पूरै नस्ल नै मूर्ख र अशिक्षित हुँदै गइरहेको तितो यथार्थ थाह पाएर उसले झलझली रूपचन्द्र बिष्टलाई सम्झेको थियो त्यस उपन्त सोनाम भित्र आक्रोशित भाइ राख्यो अनि एक दिन सोनामले त्यो अमर मूर्ति बनायो त्यो मूर्ति बनाइरहँदा उसलाई न त पैसाको मोहले छोएको थियो न त स्वाभाविक कला प्रेरणाले नै खोएको थियो चेतको अन्तर प्रेरणाले मनको भित्री पत्रसम्म उसलाई अठ्याएको थियो कैयौँ पटक ताम्बाको कथाका पात्रहरूलाई उसको छोरोले भिन्नै चेतनासहित पुनर्निर्मित गरेर सुनाएको थियो र इतिहासका दमित पीडालाई अनौठो कलेबरमा प्रस्तुत गरेको थियो बस त्यही इतिहास उत्खननले उसको अन्तर्प्रेरणा निर्माण गरेको थियो जीवनमा पहिलोपल्ट उसले मनमा नै ए हो त रहेछ नै हाम्रो पुर्खा त्यसो भएरोपो बेसीबाट भाग्दै विकट पहाड़तिर चढ्दा रहेछन् खोरिया फाड्न मन पराउँदा रहेछन् र याभेङ खोला तर्नु अपराध ठान्दा रहेछन् उनीहरू त इतिहासका त्रासदीको भयले सताइएका रहेछन् त्रासदीबाट मुक्ति खोज्दै दुर्गम चुचुरोमा पुग्दा रहेछन् सोनामलाई ताम्बाका किम्बन्तीको भित्री रहस्य बल्ल बुझे जस्तो लागेको थियो महान कलाकार थियो सोनाम वाइवा उसले ढुङ्गा कुद्ने औजार आफै बनाएको थियो पल्लो गाउँका यामबहादुर विश्वकर्माको आरणमा याम बहादुर यामबहादुरसँगै लागेर उसले फलाम पिटेको थियो आफ्नो कल्पनामा निर्मित आकारमा ढलेको फलामका चुच्चा औजार र हतौडा बोकेर फर्कँदा उस सीमाहीन खुशीको अलौकिक आनन्दमा चुल्लुममा डुबेको थियो त्यो मूर्ति हृदयमा उब्जिसकेपछि उसले खोला किनार र पहराका चेपमा उत्कृष्ट ढुङ्गा खोज्न मात्र एक्काइस दिन बितायो तर उसलाई कुनै ढुङ्गा झँचिरहेकै थिएन एक्काइसौँ दिन साँझ थकित सोनाम घरको आँगनमा आइपुग्दा झुपडीमा डुब्दो घामको रातो प्रकाश छरिएको थियो ऊ घर अघिल्तिरको अग्लो ढुङ्गामा उक्लेर टुक्रुक्क बस्यो होचो कद भएकोले उसले त्यो ढुङ्गामा चढ्नको लागि पनि छेउको ढुङ्गामा टेकेर उक्लिनु ऊ मूर्तिको लागि आवश्यक पर्ने के बारेमा गम खाइरहेको थियो आफै बसेको ढुङ्गामा हतौडाले ट्वक्क ट्वाक्क हिर्काउँदै सोचमग्न भएको उसको अनुहार क्षणभरमै अकास्मात उज्यालियो दिक्दारीको लेस मात्र पनि बाँकी रहेन किनभने उसलाई एकाएक महसुस भयो ठिक त्यही ढुङ्गामा लुकेको रहेछ उसको स्मृतिमा उदाएको त्यो बस त्यो रात जुनेली रात थी उसके झुनेली प्रकाश में ढुंगा वरीपरी घुमे हे चकित चकित भाई को सुनाम अब मंद मंद मुस्कुराई थियो। उसलाई जस्तो चाहिएको थियो त्यस्तै ढुङ्गा जहाँ चाहिएको थियो ठक्कै त्यही र जुन उचाइमा चाहिएको थियो त्यही उचाइमा उपस्थित थियो हतौडा र छिनो लिएको सोनाम ढुङ्गा छेउ उभिँदा जुन छानामाथि आइपुगेको थियो जुनैले उज्यालोमा पहाड बादलका झुप्पा र रुखका आकृतिहरू सबै जादु गरी ढाँचामा ढालिएका थिए ढुंगा को चोईटा उच्छ मुताबिक उन्े फंगफ आवाज माध्यम कहखो कहमें मोठो भादा थो दिलो जान ने खट मानो सोनाम जीवन को अंतिम मूर्ति बनाई रहोले यमराजसंग अमर मूर्ति बनाने बाचा कर अन्तत भित्रबाट सारा आवरण फालेर मूर्ति प्रकट भयो जिउँदो जाग्दो मूर्ति इतिहासको त्यो झलक जो सारा कथा एउटै दृश्यमा भन्न चाहन्थ्यो उदास चेहरामा गहिरो विद्रोहको भावसँगै मृत्युको छाया सलबलाइरहेको विषवृक्षमा फलेको स्वादिलो फल भर्खरै चाखे जास्तो मृत्युसँग साक्षात्कार हुनु पूर्वको रहस्यमया क्षण जास्तो ढुङ्गामाथि टुक्रुक्क बसेर चिउँडोलाई त्यो हातको हत्केलामा टेका छ जसको कोहि तिघ्रामा टेकेर उभिएको छ लामो कपाल लट्टा परेर लत्रिरहेको छ मेहिन काम लगातार नौ दिन सोनामलाई अरू केही कुराको फेक्रे भएन मूर्तिमा बनेको आकृतिको हरेक कुनामा उसले हजारौँ मेहिन प्रहार गरेको थियो लाखौँ झिल्काहरू उडेर शून्यमा बिलिन भएका थिए पसिनाका करोडौँ थोपाहरू टिल्पिलाएर बिलाएका थिए मनभित्र उठ्ने उत्तेजनाको आँधीले जिउभरि हजारौँ पटक लाखौँ करोडौँ काँडा उमारेका थिए अन्तत ढुङ्गाको अवतार उसको अघिल्तिर प्रकट भयो र उसले मूर्तिलाई ध्यानपूर्वक हेऱ्यो उसको मस्तिष्कमा खेलिरहने त्यो आकृतिको थियो पुरै काल्पनिकी ढाकेर बसेको त्यो थियो को मूर्ति बनाएर उसले आफ्नै दिन दिमागमा अन्तर्निहित अमूर्तचित्रलाई मूर्तता दिएको थियो आफैभित्र डुबिल्की लगाएको थियो आफैभित्र चलमलाइरहने भावनालाई आकार दिएको थियो र सुदूर जीवनको संस्मरणलाई स्वरूप प्रदान गरेको थियो मूर्ति हेरी रहंदा सोनाम भूत, वर्तमान रविष्य मज को दूरी समाप्त भाई लगे आपको लामो लड़को भक भक उम्लि को पानी को पोखरी, मा हम पोखरी मा को पानी मा को में हम फा आत्मदाह लाइन लगे झो फे पोखरी में मूर्ति डुब्यो र्रमश पगल हाड़ देखा दु पर्यटन बाफ उड़ीर पानी में मूर्ति रगत फैलिद गयो रणभरमें पोखरी डरलागो दुर्गंध उड़न थालियो उचित च्यायो तर कसने बरु मूर्तिबाट छुटिएको कङ्काल पोखरीको सतहमा देखा पर्यो अनि केही बेरमा टुक्रा टुक्रामा विभाजित भएर पोखरीभरि छ पायो आहत सोनाम मूर्ति अगिलतिर उसै गरी बसेको थियो जसरी मूर्ति स्वयं बसेको थियो हत्कलामा चिउँडो अड्याएर सोनामकी श्रीमती र छोराछोरी भयग्रस्त मनोदशाले घरको काम सम्हालिरहेका थिए फुर्वा तिनहुँ सोनामलाई फकाउने प्रयत्न गर्दै असफल भइरहेको थियो मेहेन्दो आवासँग हरेक दिन आउँथी र चकित चकित सोनाम काकालाई हेरिरहन्थे काकीलाई काममा सघाउन्थे कुखुरा बाख्राको स्याहार गर्थे र कुनै गहिरो रहस्यको छाप बोकेर रह साझा घर फर्किन्थे सातौं दिन फुर्बाले गाउँको ताम्बालाई लिएर आयो मेहेन्दो वृद्ध ताम्बाको बाखुरामा फर्दिँदै दे सँग हिँडेकी धेरै नै वृद्ध थिए ताम्बा उनलाई उकालो उकालेर सोनामको टाकुराको घरसम्म ल्याइ पुर्याउन फुर्बा र महेन्दुलाई हम्मे हम्मे परेको थियो फुर्बा पनि छक्क परेको थियो उसलाई पनि विस्मृतिको गहिरो अध्यासले छोप्थ्यो आँखा अगाडि उपस्थित मूर्ति परिचित झैँ लाग्थ्यो तर सम्झेर ल्याउन नसक्दा उसलाई इतिहासहीनताको उहि अनुभवले घाँटी अठ्याउँथ्यो फुर्बा र सुनाम दुवै एउटै कोखबाट उत्पन्न भएका मनुवा थिए दुवैलाई त्यो मूर्ति परिचित झैँ लाग्थ्यो र दुवै चिन्न नसकेर व्याकुल थिए उनीहरू दुवैको पटपटी थियो खड़ेरी ग्रस्त अलौकिक नाता थे उनको इज्जत रस गांव कांग नतमस्तक थे ताम्बाको इतिहास थिएन मौखिक कथा कुथुङ्रीहरू थिए त्यसैले तामाङहरूले विश्वास गर्ने याङ खोला निश्चित भौगोलिक दूरीभित्र छेउछाउको जुनसुकै नदी पनि हुन सक्थ्यो ताम्बाहरूले इतिहास जोगाएका थिए सबैभन्दा अप्ठ्यारो भिरपाखा सबैभन्दा सुदूर जीवन सबैभन्दा अनकन्टार गाउँमा पनि वंशावली र इतिहासका टुक्रा टाक्री सङ्घालेर राखेका थिए ताम्बा नाताले मेहन्दोका मेमे थिए च्या च्या गर्दै उकालो चढेका ताम्बा मूर्ति देख्न साथ चकित चकित परेर टक्कर रोकिए मान उनी स्वयं मूर्तिमा रूपान्तरित भएका थिए उन्नी मूर्ति को जति नजिक जान्थे उत्ति उनको अनुहार भाव परिवर्तन होते जान्थ्यो हो। मूर्ति को ठीक अगिलतींबा एकपटक पचिलती फर्कनामला हेरे फुर्बालाई हेरे मेहन्दोलाई हेरे अद्भुत रहस्य को गाला है झूर्ति को गाला मुसार उनका वृद्ध ओठ में रुंचे मुस्कान को कैमरा ताम्बाको मुखमुद्रा देखेपछि सुरामको अनुहार पनि उज्यालियो उसले चिउडोबाट हात हटायो अनि ताम्बा काका छेउ भिन्न पुग्यो फुर्बा र मेहेन्दो वृद्ध ताम्बालाई एकोरो हेरिरहेका थिए एक होल कर्याङकुरुङ हल्ला गर्दै उनीहरूको ठिक मास्तिरबाट उडेर गयो सुरामका श्रीमती र छोराछोरी झोक्रा र पिँढीमा बसिरहेका थिए उनीहरूको मनमा कुनै डरलाग्दो प्रेत छायाँ थियो अरू कुनै रहस्यले उनीहरूलाई छोएको थिएन खप यो यो मूर्ति मैले मेरै हृदयभित्रबाट निकालेर बनाए तर चिन्नै पो सकिनँ तपाईँ त सबैले मानेको ताम्बा ल भनिदिनुहोस् त का मैले कसको मूर्ति बनाए सोनामले निरीह र थकित स्वरमा सोध्यो ताम्बा हलुका मुस्कुराए र सोनामलाई टाउकोमा प्रेमपूर्वक मुसार्दै भाने हेर यो तिमीहरूको आवा हो यो तिमीहरूको आबा हो तँ जन्मिने याम्बुमा शङ्खदरबार बनाउन खटिएको थियो छातीमा रगत जमाएर फर्क्यो र गाउँमा आएर मर्यो छातीमा रगत जमाएर फर्क्यो र गाउँमा आएर ताम्बाले एकै झट्कामा रहस्यको कालो पर्दा उघारिदिएका थिए सोनाम र फुर्बा द्रवीभूत भए उनीहरू दुवैले आफ्नो आवाको चिहान पनि देखेका थिएनन् मेहन्दोले आश्चर्यपूर्वक खुलेका ओठलाई औंलाको जालीले छोपी चिम्सा मङ्गोलियन आँखाहरू विस्फारित हुन पुगे बेलरी चाजान त्यति बेला सानै थिएस एलाई सुता थिए तेरो आमाले तेरो आवा त्यही बेला आइपुगेको थियो आँगनमा यस्तै ढुङ्गा थियो यसै गरी यसै गरी यहाँ यहाँ आएर बस्यो ताम्बाले मूर्तिलाई देखाउँदै दे त्यो दृश्य बयान गरे जुन दृश्यले सोनाम र फुर्बा दुवैलाई गहिरो दुःखको अनुभूति भइरहेको थियो उनले फुर्बालाई चाउरिएको औलाले देखाउँदै कुराको पो पो गए यो त्यति बेला पनि तेरो छेउमै थियो सोनाम जन्त सानै थिएँ दुधे बालक तर यो फुर्बा अलि हुर्केको थियो ताम्बा भन्दै गए अनि तेरो हावा आएर यो घर अगाडिको ढुङ्गामा बस्यो ठिक यसै गरी र उदास भएर भन्यो कि आवा म त मर्ने भएँ मेरो छातीमा रगत जमेको छ यो रगत ओकालेर मात्र मर्न मा मन लाग्छ घरसम्म त जसोतसो आइपुग्यो अब बान्ता हुन लागिसक्यो उसको कुरा सुनेर घरका सबै मान्छे आतंकित भए याभ्याङ खोला तरेर ऊ याम्बो गएको थियो राणा सरकारले शङ्क दरबार बनाउन लगेको थियो अरे उसलाई अब काम गर्ने मान्छे चाहिएको रहेछ गाउँको जिमदारले लिएर गएको रे दरबार बनाउन इट्टाढुक्का बोक्ने गोल बोक्ने काम हुन्थ्यो ऊसँगै उसको झुम्लिया भाइ पनि गएको थियो ऊ त झन् फर्किँदै दरबारको अग्लो न अग्लो भित्तामा उक्लेर बुट्टा कुद्न कुद्दै झरेर मरे राणाहरूले त खुसी भएर भनेछ दरबारले भोग लियो अब अनिष्ट टो भाइको लासे पो कता लग्यो त्यो पनि थाहा भएन तेरो आबालाई तिनभरि आँसु पुस्तै काम गरेको तिम्रो आबा राति त्यहाँबाट भागेर हिँडेछ उसलाई दरबारमा बस्ने राणाजीहरूको क्रूरता र आभास भइसकेको थियो उसको पनि छाती पोलिरहेको थियो बेला बेला खोक्दा रगतै थुक्थ्यो अरे र उसले दरबारबाट भाग्ने हिम्मत गर्यो र घरसम्म आइपुगेर मऱ्यो दरबारको त्यस्तै हो हेर रात दिन खट्नेहरू खानधरी राम्ररी पाउँदैन थियो बिरामी भयो भने निकालेर फ्याँक्दिने अब राणाहरूको लागि त दरबार चाहिएको थियो नि त्यो पनि रगतले लतपत्तिएको मान्छेको भोग परेको त्यही दरबारले खायो तिमीहरूको बाउलाई ताम्बा भावुक भएर मूर्तिमा एक ओरिए हावाको एक झोक्का हुत्तेर आयो र उनको मैलो चित्रा परेको दौराको फेर हल्ला आयो उनी आश्चर्यचकित भएका थिए त्यति बेला सोनाम सानो न सानो बच्चो थियो तर स्मृतिमा कस्तो गाढा चित्र बनेको होला उसले दुरुस्तै उतारेको थियो एम्बुबाट प्राणको अन्तिम ट्यान्द्रो बचाएर आएको सोनामको बाबु उसकै आँखा अघिल्लीतिर ढुङ्गामाथि झोक्राएर बसेको थियो र केही बेरमै रगत ह्लती वाल बान्ता गरेर आँगनमा पल्टिएको थियो उसले आफ्नो कथा छोटकरीमा भन्न मात्र समय पायो आफ्नै छातीभित्र दबाईको कथा विस्तारमा भन्न समेत नपाए ऊ मर्न पुग्यो कस्तो अचम्म कस्तो अचम्म यत्रोनामले उसलाई मूर्तिमा जिउँदो पारेको थियो फुर्बा र सोनाम गहिरो रह्यको कुवाबाट बाहिर निस्किए तैपनि अव्यक्त पीडाले उनीहरूको छाती पोलिरहेका थियो सङ्ख दरबारको काल्पनिक चित्र सोनामको हृदयमा रक्ताम्य भएर ठाडियो, रगतको ढलफलाउँदो थर जस्तो यता फुर्बाको हृदयमा भने अस्पष्ट विद्रोहको दरबार चम्कियो त्यो चमकबाट एउटा सेतो घोडा निस्किएर बेतोड दौडेको अनुभूतिले फुर्बाको रक्तचाप बढ्न थाल्यो हृदयमा सेतो हुन्डरी माथि त्यही बेला ताम्बाले भने अब तिमीहरू दुवैजना मिलेर आबाको नाममा एउटा माने बनाऊ आत्मा चाहिँ अतृप्त छ ताम्बाको वृद्ध आँखाको गहिरो कोषमा आँसुको पोखरी बन्न लागेको थियो ताम्बा पनि किम्बदन्तीबाट इतिहासको क्रूर दहमा झारेका थिए सोनामले श्रीमतीलाई अहरयो ए माया सगुन टक्र ताम्बालाई दाजुलाई सबैलाई आज आभाको अन्तिम संस्कार गर्नुपर्छ साँच्चीको अन्तिम संस्कार सुनामको बोली रुन्चे रुन्चे सुनियो आँखामा आँसुका थोपा टल्पलाइरहेका थिए उसले मूर्ति बनाउने क्रममा उक्काएका चट्टानका टुक्रा एक एक गरेर बटुल्यो उसले किन त्यसो गरेको थियो कसैले बुझेको थिएन तैपनि मेहन्दुले टुक्रा सम्हाल्न मद्दत गरी टुक्राहरू एकै ठाउँमा थुपारेर उसले भन्यो यो आभाको अस्तु हो अर्को हप्ताभरि उसले मूर्तिको नजिकै आवाको माने तयार गर्यो सुन्दर स्तूप जस्तो आकारको कलात्मक माने बनाउँदा उसले अस्तुका रूपमा तिनै चट्टानका टुक्रा प्रयोग गरेको थियो मानेको अघिल्तिर उभिएर उसले सङ्कल्प गर्यो त्यो मौन सङ्कल्प उसैले मात्र थाहा भयो दिनहरू बिते चराहरू आएर मानेमा बसे र गीत गाए उपन्यास घोडाको पाँचौं भाग यही सकिन्छ हामी आशा गर्छौ यो उपन्यास हाम्रो प्रस्तुति तपाईलाई रोचक लाग्यो हवस् त अर्को अङ्कमा फेरि भेटौँला उपन्यास उर्गेनको घोडा र यस कार्यक्रमबारे यहाँको धारणा पठाउन चाहनुहुन्छ भने तपाईँलाई हार्दिक स्वागत छ तथा भुवन पौडेल पवन राजुग पाठक प्रतिक्रिया काम था